आदिकविको सृजना भूमि साहित्य कला र संस्कृतिको हुर्वर भूमि तनह त्यही तनहको सेरोफेरोको आवाज लिएर आएका छौं आजको उद्घारमा उद्घार सुनेर रा बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्गार, आजको उद्घारमा गएको भदौ पच्चीस गते तनहको सदरमुकाम दमौलीमा सम्पन्न वृहत साहित्य सम्मेलनको झलक दिन्छौ भाषा साहित्य संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान गण्डकी बाङ्मय प्रतिष्ठानले यही अभियान चलाएर गर्विलो इतिहास रच्दै आएको छ दुई हजार त्रिपन्न सालमा भव्यताका साथ सम्पन्न राष्ट्रिय साहित्य सम्मेलन आदि यस वर्ष मोती जयन्तीको सन्दर्भ पारेर गण्डकी क्षेत्रका एक दर्जन साहित्यिक संस्थाहरूको सहभागितामा वृहत साहित्य सम्मेलन दमौलीमा भव्यताका साथ, संक साथ सम्पन्न भयो सम्मेलनमा पाँच दर्जन श्रष्टाहरूले कविता गीत गजल र मुक्तक सुनाए प्रतिष्ठानका अध्यक्ष सागरको अध्यक्षता र वरिष्ठ साहित्यकार बुन्द राणाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र चर्चित गायक रामभक्त जोजीजूले गायन प्रस्तुति दिनुभएको थियो तनहकै उपन्यासकार बीएन जोशीको मोडन बेलीमाथि पनि चर्चा गरिएको थियो कतार माछ जिन्दगी कतै महेसिया कतै कतार माछ जिन्दगी चढि लिला माध बजार माछ जिन्दगी चढि लिला मासध बजार माछ जिन्दगी बजार माछ जिन्दगी आग नुनै न बैठकै नारदली न बैठक न बारदली बनेर द्वार पाल छै साघार माछ जिन्दगी पनेर द्वार पाल छै साघार माझ बिडम्बना बिडम्बना बिडम्बना बिडम्बना बिडम्बना बिडम्बना बिडम्बना विडम्बना स्वदेशका युवा जमात भन्दछन् विडम्बना स्वदेशका युवा जमात भन्दछ छ विदेश गोरियाल मानार माछ जिन्दगी विदेश गोरियाल मार माछ जिन्दगी दिनार माछ जिन्दगी okay... नगर न युद्ध कागर नयुद्ध कान्छ दिनदी नै नगर नयुद्ध काकुरा कुरा त हुन्छ दिनदिनै कुरा त हुन्छ दिनदी नै तथापि पार पार काट मार माछ जिन्दगी तथापि पार पार काट मार जिन्दगी थापि पार बार पार जसो भए पनि यही विशेष सम्पदा टिक सर्वदा टिकी सधैँ कराल कालको प्रहार माछ जिन्दगी सधैँ कराल कालको प्रहार माछ जिन्दगी थकाई मार्न भन्छु थकाई मार्न भन्छु त्यो अटेर गर्छ मुडी छ मुरी थ मार्न भन्छु त्यो अटेर गर्छ मुडी छ मुडमा जे लायो गर्ने भनेको नभन्ने थ मार्न भन्छु त्यो अटेर गर्छ मुडी छ सधैँ बरेल चढ्नुको हतार माछ जिन्दगी सधैँ बरेल चढ्नुको हतार माछ जिन्दगी हतार माछ जिन्दगी समारोहका प्रमुख अतिथि बुद्राना आफ्नो गजल सुनाउँदै हुनुहुन्थ्यो यसरी तनहको साहित्यिक सम्मेलनमा देवगाटदेखि आएका युवा कवि मनोज भण्डारी र गोविन्द गोपाल खतिवड़ाले छन्दोबद्ध कविता खुबै जमाए सम्मेलनको बेला कवि दोयलाई उद्गारका लागि मैले सुनाउने कविताको शीर्षक यो कविता अनुमा छु बुद्ध को हेर नेपाल सुन्दर, सुंदर छीता आन कन छह गीतास्था का घनक मं को मन नौनी फूल जस्तै धरातल गंडकी सीर्जना बोकद बगेकी छन् निरन्तर गण्डकी सिर्जना बोक बगेकी छन् निरन्तर डे आऊ हेर नेपाल सुन्दर ए श्रष्टा लेखनी तिम्रो लेखोस् कालजय कृति ए श्रष्टा लेखनी तिम्रो लेखोस् कालजय कृति तिम्रो लेखन झै राम्रो छ मेरो देशको स्थिति माटोमा हक लाग्ने छ तिम्रो मेरो बराबर, केही गर्नु हेर मनोज भण्डारी हुनुहुन्छ रंग कविले, पोतेर पाना भरी मानों छोड़ी मानव छ, रंग कविले, पोतेर पाना भरी पुर्खा को पसिना रक्त छो सीमा भरी त्यो मेटने यदि कर रोके रोकेर छु म यदि साहस को नोके रोक हूं उड़ाई दस नामे भेड़ा हूं जनता भने कसले हामी शेर हफ् शम्यूतर गिज्या य आए चलाए कति के होला अब सिम्ह का निकटमा जाने हरू को गति के हो संघ प्रदेश बुझ्दिन म स्वाधीनता बुझ्छु माटो ईश्वर हो म भक्त यसको योक छु यही मन्दिरमा पसेर जब जिस क्या आउँछन् दुस्मन मेरो मन्दिरमा पसेर जब जिस्क्या आउँछन् दुस्मन ए आमा कुना पशु खुकुरी बो के भन यदि देश धर धर रुदा के न केही भोसाथी किन चाहियो दस गजा दुखदा न दुखने सिर चाहिए रात लुटेर देश रिपुले खोसेर खोस पनी निद्रा भने अजिंगर जसै गिकार हो जीवनी पाली जन मही न मदी हो होदेश मेरो पनी। जन्मे किन्तु मधेश पर्वत सरी छाती छोनी छा आप बचाऊने प्रण करू संघर्ष यस्तो करु देश बचाऊने प्रण करू संघर्ष यो मेरो अंतिम श्वास सम्मू नेपाल भन्दै मेरो अन्तिम सम्म नेपालको सन्दर्भमा अत्यन्त सामयिक पनि छन्दबद्ध यहाँको कविता यहाँहरू संस्कृत पृष्ठभूमिबाट आउनुभएको होइन परमानन्द संस्कृत गुरुकुल विद्यापीठम देवघाट दुई तनको उत्पादन हामी तपाईँको घर चाहिँ चितवन नै हो हजुर मेरो घर चितवन मेघौली अहिले हाल नारायणी नगरपालिका हजुर गोविन्दजीको चाहिँ देवघाट मेरो अहिले यो छन्दको सङ्कट छ भनेर भन्छन् नि त्यस्तो लाग्छ तपाईँहरूलाई नेपाली कविताको कुरा गर्दाखेरि पहिला पहिला त छन्दमै अधिकांश कविताहरू लेखिन्थे छापिन्थे सुनिन्थे तर अहिले छन्दमा लेख्नेहरू कम हुँदै गए भनी राखेको बेलामा यहाँहरू जस्ता कविलाई मैले भेटेको छु छन्दमा कविता लेख्ने प्रचलन पछिल्लो समयमा केही कम भएको हो तर पुरै छन्दमा कविता लेख्ने चलन सिद्धिसकेको भने होइन अझै पनि थुप्रै कविहरू हुनुहुन्छ छन्दमा राम्रो कविता लेख्ने कविहरू जसले छन्दलाई निरन्तर रूपमा अगाडि बढे बढाइरहनु भएको छ मनोजी केही थाहा भन्नुहुन्छ वास्तवमा छन्दप्रति मोह अझ बढेको भन्न म किनभने उतिखेर छन्दमा मात्रै कविता लेखिन्थे र गद्यप्रति पनि आकर्षण बढ्यो कुनै समयमा अब भने बिस्तारै बिस्तारै फेरि किनकि छन्द भनेको श्रुति हुन्छ मान्छेले अझै ध्यान दिएर सुन्छ र चाँडो मान्छेले याद पनि गर्ने कुरा हो छन्द भनेको त्यसैले गद्यमा लेख्ने र गद्यमा कलम चलाउने धेरै भए तापनि श्रोताहरूको चाहिँ आकर्षण छन्दमा अझै बढी छ भने जस्तो मलाई लाग्छ मनोजी फेरि एउटा कविता सुन कविताको शीर्षक छ प्यारो छ नेपाल हो शार्दुल विरचित छ छ पर्वत हो हिमाल शिर हो हिफ हुन पाइला माटो जीवन हो दुबै नयन हुन्डकी काशिला मेरो प्राण समान छन प्रिय सदा इ कन्द धरती सङ्गिएछ ममता प्यारो छने पालो सीता गौतम बुद्धले टुक टुकु गर्द ही स्थल पानी है नहीद को रगत हो नारायणी को जल मुछेरम हुसिनाले खनाहरूले यो देशको नाउमा सारा भो अधुरो चढाउ मत के नेपालको पाउमा इ पाखा चुचुरा भ सिद्धि नो लाखों फूल अतालिये समरा प्यारो छो हु नारायण आदि देव भगवान इस लई ठाकुराप्ती शंकर हुन कुमार मुगु हुन हुन् पर्वती बाजुरा सानो नंदन नन्द घाट अब के भू स्वर्ग बाँकी रहेस बचन ले प्यारो छ पालो रोदी का मृदुगान सेक्सपियर कािरसा छ कालिदी छिपी म कविता लेखु भनिया टो रुटू का कविता सुना मनोज भंडारीजी फेरी गोविंद गोपाल कतिवड़ा जितने फर्क मैले सुनाउने कविताको शीर्षक छ विदेशीका प्रतिता शादुल चना खोद जे जे धरती महा गे छ पातालमा सारा वस्तु यही छ सभ्यहरू हो के फैलेको मुभूमिमा हरिणले पानी पिए झै गरी फैलेको मरूभूमिमा हरिणले पानी पिए गरी आफ्नो इज्जत बन्दकी गरी लियौ एक्लै जिए झै गरी आफ्नो देश बचाऊ मानव स्वयम् बाकी अरू को छ फाटेका चिथरा सिलाउ न तिमी फर्क रहिरने गर छाला काट बगाउ बगाऊ रक्त तेमा मेपाल को आपने देह नियाल मानव त्या छाया समझ भूल्य कस्तो छो घर कस्तो छूल्यस्त छो घर आमा आसू पुछे रोई रही छिम्रो आसू झर्यो प्रकृति मनी बसद्यो तिम्रो देश तही थ को टुकड़ा जहां खसद छाती जोत मुटू निकाल मा, मा, हेर्ने गर मेरो अन्तिममा खुला हृदयले यही एक सन्देश छ मेरो अन्तिममा खुला हृदय ले यही सन्देश छ पन्छाऊ मनका सबै कण त्यहाँ नेपाल यो देश छ तिमरी जननी चिसा नयनले वर्षा गरिमट भने फर्के र माटोले मनमा चिमोट भने फर्के र गर फर्के र गरीको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सडकको संकीर्णतामा अब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 अभिव्यक्ति मध्यम उदगार में यहां सृजना पठाउन सकू पत्रचारि हम ठेगाना हो कार्यक्रम उद्गार, पोस्ट बक्स रेडियो नेपाल सौ इमेल रेडियो हो, रेडियो कम नेपालको साहित्यिक तरंगमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्घारमा तनहमा सम्पन्न वृहत साहित्य सम्मेलनका झलकहरू जस्ताको तस्तै पेशी राखेका छौं यहाँ आउनुहुन्छ कवि अथास सागर तीर्थमान संयोगले उहाँ परदेशबाट घर देश आइपुग्नु भएको र यो तनहुको साहित्य सम्मेलनमा उहाँसित पनि टुप्लुक्क भेट भयो सम्मेलनमा चाहिँ गजल सुनाउनु भएको थियो अहिले चाहिँ के सुनाउनुहुन्छ हाम्रो उद्घारको भेटमा चाहिँ म यति बेला एउटा कविता सुनाउन चाहेँ मेरो पिताजी भर्खरै दिवंगत हुनुभयो उहाँकै बारेमा एउटा कविता लेखेको छु यो कविता म हल श्रोतामा राख्न चाहेँ हजुर म पिताजीकै काजक्रियाको लागि आएको हुँ पिता उद्घारको तर्फबाट हार्दिक धन्यवाद मैले कविता पढ्न चाहे मैले शीर्षक पनि राखेको छु पिताजी पूजनी पिता मेरा बालापन हजुरसँगै बित्यो चार वर्षदेखि सपरिवार सिमले सिर्फ हजुर छबी सौरी बजार छबीस दोकान को पैसा झिकद पानी भर्ना कुआ धारा जादा को बख़त खोपी खेल तास खेल्द रंगे हाथ पकड़े हजुरभ हिज जो लग आज ती सब अतीत भजूरसंग खोज ती अतीत हजुर सानो दोकान छविसेको सबै दमौली गई सामान लिएर आई हजुरलाई सहयोग गरी थर्पु श्रीमिन पन्न गएको हिजै जस्तो लाग्छ तर आज कहाँ खोजु ती हिजोका पल सब अतीत भएर गए हजुरसँग पाँच दाजु चार दिदी हुर्काउन पढाउन कति गाह्रो भयो होला म सोच्दछु कहिलेकाहीँ आज हाम्रा दुई सन्तति हुर्काउन पढाउन भीमकाए पहाड़ बनेको छ तर हजुरले कति सजिलै हुर्काई पढाइ सबैको विहेदान गरिदिनुभयो सबै मात्र आफ्नै बाहुबलीले कहिले अधिया खेती कहिले बन्दगी जसरी भए पनि सबैलाई पालन पोषणमा कुनै कन्जुसै गर्नु भएन मेरा हाम्रा महान पिता छाडेर जानुभयो सबैलाई एक्लो बनाई जाने बाटो एउटै मात्र समय फरक पिताजी चित्त बुझाउनै पर्दोरहेछ यो कस्तो नियति पिता नाम मात्रै काफी थियो आड भरोसाको लागि अब टुहरो भए कहाँ खोजु मेरो पिता छाडेर जानुभयो दूर क्षितिज अब आकाश हेरेर टोलाउनु बाहेक केही छैन मसँग पिता पिता हेमेरा पिता अर्को जन्म हुन्छ भने जनम जनमसम्म हजुरकै सिर्फ हजुरकै सन्तान भएर जन्म नपाऊ मेरो प्रार्थना छ भगवानलाई हजुरको वैकुण्ठ बास हो तनमा सम्पन्न साहित्य सम्मेलनमा गजलकार सञ्जीवनी गुरूङले पनि मिठो गजल सुनाउनु भएको थियो उहाँको एउटा गजल यतिखेर कहिले डस्टर बनेर कहिले चक बनेर कहिले डस्टर बनेर कहिले चक बनेर बाको जिन्दगी बित्यो शिक्षक बनेर कहिले डस्टर बनेर कहिले चक बनेर पीडाहरू बिर्सिएर आमाको काखमा पीडाहरू बिर्सिएर आमाको काखमा मलाई निधाउन मन छ बालक बनेर कहिले डस्टर बनेर कहिले चक बनेर तिमी बाँचेका छौ धन सम्पत्तिले तिमी बाचिकौ तिमी बांचन संपत्ति मई बांचर बनेर कहीं चक बनेर मैं नगर कोई नुल्ने कोशिश मैं नगर कोई नुल्ने कोशिश भूलने कोशिश मैं नगर कोई नुल्ने कोशिश तर याद आधक बनेर डस्टर बनेर कहीं चक बनेर पैसा प्रेम किन्ने भ्रम बोक आज पैसा प्रेम किन्ने भ्रम बोक आज भ्रम बोक प्रेम किन्ने भ्रम बोक आज ऊ अगाड़ी आयो ग्राहक बनेर कहीं डस्टर बनेर कहीं चक बनेर बािंदगी बित्यो शिक्षक बनेर कहिले चक बनेर कहिले डस्टर बनेर बाको जिन्दगी बित्यो शिक्षक बनेर सारे सुन्दर गजल सुनाउनु भयो तनहुमा सम्पन्न साहित्य सम्मेलनमा बिहानदेखि बेलुकासम्म बसिराख्नु भएको थियो यो सम्मेलन चाहिँ कस्तो लाग्यो यहाँलाई हजुर एकदमै रमाइलो लाग्यो एकदमै उत्साहवर्धक एकदमै उत्साहपूर्ण लाग्यो के हुन्थ्यो भने यहाँभन्दा अगाडिका साहित्यिक कार्यक्रमहरूमा महिला सहभागिता एकदमै कम हुने गर्थ्यो एकदमै कहिलेकाहीँ कार्यक्रमहरूमा भाग लिन जाँदाखेरि म आफू एक्लो भएको नारी पुरूषहरू बीच म एक्लो भएको महसुस गर्थेँ अहिलेको यो साहित्य सम्मेलन यो वृहत साहित्य सम्मेलन चाहिँ एकदमै उत्साहवर्धक रह्यो र एकदम खुसी लाग्यो महिला सहभागिता एकदम एकदमै राम्रो रह्यो दर्शक दीर्घमा मात्र नभइकन महिलाहरूबाट गीत कविता गजल मुक्तकहरू सुन्न पाइयो एकदमै खुसी लाग्यो समग्रमा भन्नुपर्दा बृहत् साहित्य सम्मेलन एकदमै सफल रह्यो भनौँ तनौमा सम्पन्न साहित्य सम्मेलन बिहान साढे एघार बजेदेखि शुरू भएको साहित्य सम्मेलन साँझ छ बजेसम्म निरन्तर चलेको थियो कुनै रचना नसुनाइकन निरन्तर सुनिरहने श्रोतालाई पनि हामीले भेट्यौँ तनौ साहित्य सम्मेलनमा बिहानदेखि अहिले साँझसम्म यहाँलाई देखिराखेको छु कविता पनि सुनाउनु भएन यहाँ जस्तो इमान्दार श्रोता मैले त पहिलो पटक देखेँ जस्तो लागे हजुरमा के छ भने साहित्य आफूले सुनाउनु भन्दा पनि अर्को साहित्य सुनेर चाहिँ मन रमाउने मेरो बानी भएको हुनाले मैले यसमा कलम चलाइहालिएको छैन र म धेरै कुराहरू मैले सुन्छु एकदम मलाई खुसी लाग्छ कविता प्रत्येक कविता कार्यक्रममा म चाहिँ सहभागी हुन्छु साढे छ घन्टासम्म निरन्तर हल् न चला बस्नु भनेको त ठुलो कुरा हो नि अनि साहित्यमा त एउटा मौनकता के अरे हुन्छ माधुर्यता हुन्छ साहित्यले नै यसरी नै मलाई अगाडि बढाएको छ म एकदम खुसी हुन्छु लेख्न लेख्नुहुन्छ नि लेख्न सामान्य हो मैले त्यसरी चाहिँ यसरी प्रस्तुति गर्ने गरेको छैन लेखन त अलिकति आफूले लेख्ने च्यात्नी फाल्ने त्यस्तै किसिमबाट मात्रै भइरहेको छ तर यसरी प्रस्तुत गरेको छैन अनि यस्ता सम्मेलनहरू यस्ता साहित्यिक अनुष्ठानहरू यसरी चल्दा ठिक हुन्छ अब यो सङ्ख्यात्मक रूपमा हेर्दाखेरि थोरै देखिए तापनि यो अलिक गुणात्मक रूपमा हो सबैले साहित्य सुन्न चाहँदैनन् धैर्यता हुँदैन आयो जति सबैले सुनाउनै पर्छ भन्ने पनि त छैन होला छैन छैन सुन्ने मान्छे पनि चाहिन्छ र यहाँबाट समस्या के देखिएको भने आफ्नो जतना सुनाउने अनि जाने त्यस्तो किसिमको एकोरपना पनि अलिअलि केही साथीहरूमा देखियो त्यस्तो हुनु साहित्यमा राम्रो मानिँदैन र रा साहित्य सुन्दाखेरि जति राम्रो हुन्छ भन्दा त्यति आनन्द होला जस्तो मलाई लाग्दैन म सुन्दो हुनाले मैले आफ्नो नभनेको हुनाले पनि हुनसक्छ यो कुरा र एउटा इमान्दार श्रोताको रूपमा पछाडि बसेर पनि अन्तिमसम्म सभापतिले सभा विसर्जन गर्दासम्म निरन्तर बसिरहेको मैले यहाँलाई देखेर यो अरूका रचनाहरू सुन्नुभन्दा पनि एउटा इमान्दार पाठक एउटा इमान्दार श्रोताको अभिमत दिँदाखेरि सामूहिक होला भन्ठानेर मैले यहाँलाई यी प्रश्नहरू गरेको हो र काठमाडौँका कार्यक्रमहरूमा त्यति सहभागिता हुनुभएको छैन सर अब यो तनाउको कार्यक्रमहरूमा लम्जुङ मेरो जन्मस्थान हो पर्वटार त्यो ठाउँ पनि यो साहित्य गुरुवारा ठाउँ हो त्यसमा पनि वर्षमा दुईवटा साहित्य कार्यक्रमहरू हुन्थ्यो त्यसमा सक्रिय रूपमा काम गरिन्थ्यो त्यसमा रचनाहरू सुनिन्छ साँझ सम्पन्न भएको साहित्य सम्मेलन कस्तो रह्यो त प्रमुख अतिथिको अभिमत पनि हामीले लिएका छौ सम्मेलन त समग्रमा राम्रै भयो राम्रो भयो बिरज जसरी चाहिँ यो नाम राखियो त्यो अनुसार चाहिँ विविध विधाका रचनाहरू सबै कुरा आए साहित्यभित्र समेटिने सबै साहित खालका रचनाहरू प्रस्तुतिहरू भए यो कार्यक्रमलाई चाहिँ सफल मान्नुपर्छ सफल भयो यो वृहत साहित्य सम्मेलन दुई दमौलीमा सम्पन्न भयो यसको प्रमुख अतिथि वरिष्ठ साहित्यकार बुन्द राणा रहनुभयो बिहान पाउने बाह्र बजे शुरू भएको कार्यक्रम अहिले ठ्याक्कै छ बजेको छ प्रमुख अतिथि अनुभव लामो अनुभवलाई छोटोमा भन्नु पर्दा सुखद पनि रह्यो अलिकति खट्टो पिरो पनि भयो है मिठो पनि भयो अनि खट्टो पिरो पनि मिश्रित भयो पिरो यस कारणले भयो कि निकै लामो अवधिसम्म बस्नु पर्यो है मैले यसबारेमा के भन्ने गरेको छु भनेदेखि अथवा मेरो अपेक्षा के राख्छु भने कसैलाई पनि कुनै पनि प्रतिभालाई व्यक्तित्वलाई प्रधान प्रमुख अतिथि बनाइदा को अवस्थामा उसको उमेर अवस्थालाई चाहिँ ख्याल गरिनुपर्छ मैले कतिपट्टि कतिजना देखिहाल्छु अब सत्य मोहन जोशीजीहरूलाई चाहिँ प्रमुख अतिथि बनाइन्छ चार पाँच घन्टासम्मलाई बस्नुपर्ने हुन्छ त्यस्तै उहाँकै उमेर भएका अरू साथीहरूलाई पनि त्यस्तै खालको अब उहाँको पीडा चाहिँ कसैले पनि बुझ्ने खालको कुरा हुँदैन त्यस कारणले मलाई के लाग्छ भनेदेखि त्यो उमेर अवस्थालाई ख्याल गरेर यति उमेरकालाई चाहिँ यतिसम्म वर्षसम्म यति घन्टासम्म बसाउँदा ठिक हुन्छ भन्ने त्यो अन्दाज रिडिङ चाहिँ गर्नुपर्छ र चा। त्यो गरिसकेपछि बीचमै भए पनि कार्यक्रमको बीचमै भए पनि उहाँलाई बोल्न लगाएर ल तपाईँलाई चाहिँ अब यहाँभन्दा बढ्दा चाहिँ दु दिन्न यहाँभन्दा बढी तपाईँलाई शास्त्री दिन अब चल, चाहिँ विदा भए हुन्छ भनेर बिचमै चलन चाहिँ चलाउनु पर्छ भन्ने चाहिँ मना लागेको छ साहित्य सम्मेलनको आयोजक संस्था गण्डकी बाङ्मे प्रतिष्ठानका अध्यक्ष सागरजीसँग पनि उद्गारले छोटो कुराकानी गरेको थियो दमौलीमा सम्मेलन सोचेको भन्दा सफल नै रहेको हामीले महसुस गरेका छौँ र हाम्रो यो सम्मेलनमा मिश्रित खालको भयो कविता भनेपछि कविता मात्रै वाचन गर्ने प्रचलन हुन्थ्यो अहिले विशेष गरी मोती जयन्ती भएको कारणले गजलहरू धेरै आए मुक्तकहरू आए अनि छन्दका कविताहरू असाध्यै राम्रो आए किन भन्दा योभन्दा अगाडि छन्द भनेर गाउने छन्दको कुनै पनि छ विछन्द छन्द मिलेका छन्द नभएका र एउटा बा चाहिँ नि जुन मर्मअनुसार देखिने कविताहरू आउँथेनन् अहिले असाध्यै मार्मिक र सान्दर्भिक राष्ट्रप्रति एउटा मुख सम्मान हुने कविताहरू आए र हामी धेरै खुसी छौँ आयोजकको तर्फबाट अध्यक्षको नाताले मैले धेरै सोचे भन्दा राम्रो कार्यक्रम भएकोमा हामी खुसी छौँ आफ्नो कार्यकाल अझ अगाडि बढाउनका लागि केही योजनाहरू पनि त बनाउनु भयो होला थुप्रै योजनाहरू छन् र अब गण्डकी बागमयको मर्म अनुसार अब फागुन आउने यही फागुनमा चाहिँ हामीले योभन्दा अझै स्तरीय कार्यक्रम गर्ने जमरको हामीले गरिरहेका छौँ र नेपाली भा बा, भाषा साहित्य र संस्कृतिप्रति सबैतिरबाट प्रहार भइरहेको छ अब हामीले साँच्चै भन्यो भने हामीले नेपाली भाषा यो भाषा जुन बोलिरहेका छौँ भोलि यो भाषा लोभ उन्मुख हुने अवस्थामा पुग्छ यो पक्कै पनि पुग्छ किन भन्दाखेरि सबै भाषाले हाम्रो भाषा नेपाली भाषामाथि प्रहार गरिरहेको अवस्था छ र यदि हाम्रो भाषा यो भाषा साहित्य संस्कृति लोप हुने हो भने हाम्रो पहिचान हराउँछ त्यसैले पनि हामीले आफ्नो पहिचान भनेको आफ्नो भाषा साहित्य संस्कृति जोगाउनको लागि पनि हामी विविध कार्यक्रमहरू लिएर अगाडि बढ्नेछौँ र राष्ट्रिय स्तरको अझ राष्ट्रिय स्तरको कार्यक्रम गर्न हामी जुरमुराइरहेका छौँ हाम्रा अग्रजहरूले गरेको जस्तै सम्भव भएसम्म हामीले राष्ट्रिय अबको दुई तिन वर्षभित्र राष्ट्रिय साहित्य सम्मेलन गर्ने पनि हाम्रो सोच रहेको छ र हामीले सघोषणा गरिसकेको अवस्था छैन हामी गर्छौँ हामी एकदम सोचका साथ अगाडि बढेका छौँ र हाम्रो सपना तपाईहरू जस्तै मिडिया र सबै तब्काबाट सहयोग भयो भने हामी त्यो आजको उद्घारलाई तनहमा सम्पन्न वृहत साहित्य सम्मेलन विशेष बनायौं तनहकै सेरो फेरोको झलक दिने यही धुन पुछारमा छोडेर आजको उद्घारबाट म रमेश पौडेल पनि विदा